नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को यो नवीन श्रृंखलामा तपाईँलाई स्वागत छ प्राविधिक मित्रुमार प्रस्तुत गर्नको लागि हामी उपस्थित भएका छौँ कार्यक्रम शुभ बिहानीमा रहेर हामी विशेष त आजको त्यसै गरी आजको दिन कसरी देखाउँछ रेटी अर्पण एक सय चार थो पाँच बाई प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले नपठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल साउन चौध गते सोमबार श्रवण कृष्ण पक्ष सप्तमी तिथि नेपालवत एघार सेतीस सन् दुई जुलाई 29 तर्फ आजको सुरुमा शि हुने तपाईँको लागि पढाइ लेखाइबाट राम्रो वस्तुको खोज गर्न सक्नुहुनेछ रचनात्मक तथा एकदम तपाईको लागि धन राम्रै काममा खर्च हुने समय आएको छ सामाजिक एवं आर्थिक उन्नति पनि हुनेछ नतिजा थोरै मात्र तपाईँको साथमा हुनेछु सा। मिथुन राशि हुने तपाईँको लागि धार्मिक एवं सामाजिक काममा लाग्नुपर्ने खालको समय रहेको देखिन्छ धनलाभबाट हर्ष उत्पन्न हुने खालको समय पनि छ शैक्षिक गतिविधिबाट सफलताम्रो समय रहेको देखिन्न मन चिन्तित रहने खालको दिन रहेको छ केही गरिहाल्ने वातावरण भनेयमित हुनुपर्नेछ अधुर काम पुरा हुने समय पनि मन जाने देखिन्छ नराम्रो कामतिर भने मन जाने देखिन्न विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ तुला राशी हुने लागि पढाई लेखाइबाट एकदम सहयोग चाहिँ सामाजिक स्थान एकदम समय भएको छ शरीरमा बाधा नपुग्ला भन्न सकिन्न विभिन्न समस्याको समाधान आफैलाई गर्न सकिनेछ धनु राशि हुने तपाईँको लागि सुनौलो अवसर आउने तपाईँको लागि अध्ययन अध्यापनमा मन जाने खालको समय भएको देखिन्छ नयाँ काम गर्ने खालको वातावरण बन्ने देखिन्छ कृषि क्षेत्रबाट आर्थिक लाभ हुनेछ कुम्भ राशि हुने तपाईँको लागि बौद्धिक एवं रचनात्मक काम बढ्ने देखिन्छ सामाजिक काममा दायित्व थपिने देखिन्छ रमाइलो यात्रा हुने तपाईँको लागि बौद्धिक एवं रचनात्मक काम बढ्ने देखिन्छ सामाजिक काममा दायित्व थपिने देखिन्छ रमाइलो यात्रा हुने समय पनि वास्तवमा बाह्र राशिफलले जे जसो भने हामीले आजको हाम्रो कामलाई सही तरिकाबाट अगाडि बढ़ायौँ भने अब लागौ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा होल्सको उन्नाइस घण्टे प्रसारणमा के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा का भएको छै स्वास्थ्य सरकार सुन्न सक्नुहुनेछ नेपाल वाणी समाचारको र नेपाल वाणी समाचार लगतै लोक झङकार दस बजेसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय अर्पण समाचारको र अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ भने एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म बाह्र बजेको समय नेपाल बाढी समाचारको र नेपाल बाणी समाचार लगतै तपाईँले ननस्थ बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगती अफलाइन चोइस दुई बजीसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै तपाईँले तिन बजीसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ र अर्पण समर्पण लगतै तिन बजेको समय हो नेपाल बाँडी समाचारको नेपाल बहाडी समाचार लगतै विभिन्न गीत सङ्गीत चार बजीसम्म सुन्न सक्नुहुनेछ चार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै गृह संसार सुन्न सक्नुहुनेछ पाँच बजेसम्म पाँच बजेको समय अर्पण बुलेटिनको अर्पण बुलेटिन लगतै पाँच तिसदेखि छ विभिन्न गीत सङ्गीत सँगसँगै तपाईँले छ बजेको समयमा नेपाल बहाडी समाचार सुन्न सक्नुहुनेछ छ तिसदेखि तपाईँले सात बजीसम्म हामीलाई सुन्न सक्नुहुनेछ अर्पण स्थानीय समाचार मार्फत र सात बजेको समय हो अर्पण शुभ साँझको मौलकालीका सुनसार प्रायोजन गरेको छ त्यसै गरी बजे तिस बजेदेखि आठ बजीसम्म सुन्न सक्नुहुनेछ आठ बजेको आठ पैंतालिस नौ पन्दी नेपाली सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि दस बजेसम्म बहकिनी मन सिआइएन बाट महावीर विश्वकर्माको साथमा सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल आइफएम समाचारको र नेपाल आइफएम समाचार लगतै रेडियो अडियो काठमाडौँ बेलुका 11 बजे बाट भिहान चार बजेसम्म विश्राम चार बजे श्रीमद भागवती नेपालीसि सात बजेसम्म सात बजेको नवीन श्र साथमा पुनः उपस्थित हुने गर्छ यिनै विविध जानकारी संगसँगै आजलाई कार्यक्रमबाट विधा माग्ने बेला भएको छ जति पनि साथीहरूको आज जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु जी <muchas> टी का साथ आयुर्वेदिक उपचार, उपचार। खाना दस के जी सम्बरी को मोटोपन घटा इची सिलिम टी एट डाइट मेटा लिप्रोमेटास आयुर्वेद दस केजी सम्मीपी कपाल छो के, के उ